अभिव्यक्तिको अर्को माध्यम उद्गार दिलको दिवारमा टाँच्न नपाउँदै रहरको ऐना हाँस्न नपाउँदै अलिकति खुसी हो त्यही अभागी साँझ तिमीले दिलको दिवारमा टास्न नपाउँदै रहरको ऐना हाँसन नपाउँदै अलिकति खुशी, खुशी हो त्यही अभागी साँझ हो तिमीले रहरको ऐना फुटाएको हेर्न चाहन्थे हाँस्न चाहन्थे हेर्न चाहन्थे हाँस्न चाहन्थे तिम्रै खुशीका मोहक बिम्बहरू फ्रेमभन्दा बाहिरसम्मको तिम्रै विशाल विस्तार देख्दिन म आफैलाई देख्दिन म आफैलाई जोडेर त्यही ऐना हेर्न खोजिरहेछु तिम्रै हँसिलो अनुहार हो त्यही निर्म रात हो निर्मम मेरे रह को फुटा टुकड़ा टुकड़ा पारे मेरे विश्वास को आज को उदगार को उठान ग्यों कार्यक्रम उदगार सुनेर बसिरा संपूर्ण सृजनशील मन कविताय स्वागत स्वागत अभिवादन कर अभिव्यक्ति पदाने सदेलो चाटने सदै बा टिप्पी काफल हिजो बसन्त आगो फुक्थ्यो बसन्त बाँदर पाल्थ्यो बसन्त प्रलय बोक्थ्यो तर पनि कोइले गाउँथ्यो काफल पाक्यो काफल पाक्यो यसपटक चे पग्लियो घाममा आगो बाल्दा बाल्दै डेलु प्रदायक समातिए क्यामरा कैद भयो तिनको तिनको आगो लज्जा र कलङ्क बाँदरहरू थाकेर बसन्त गानमा मिसिए आफै मसाङ्ग्रिय उत्पात जोगिए काफल बोटका जोगीए काफल का चिचिला मिठो कामको स्पर्शमा मुना छिपी हालो चिचिला बढ़ी हाल अब काफल पाको को तैपनी कोईलीफल पाक्यो काफल पाक्यो चरीले काफल पाको चरी को गीत गाउन सब बोट काफल पेन सब दा काफल पैन याम को गीत हो यह उत्सव को संगीत हो यह महक उद्बोधन हो याम शुरू भाक बोट पाक्छ उत्सव सुरु भएपछि नपाकेको हाँगा पाक्छ माहौलले नै नपाकेको दाना पकाउँछ खोक कुनै दाना नपाक्न सक्छ कुनै दाना कुहिन सक्छ तिमी किन चिन्ता गर्छौ काफलको जङ्गलमा केही दाना काफल पाकेन भनेर संसारको कुन जङ्गलमा कुहिएको छैन एक दाना काफल स्वागत छ काफल पाक्यो गीतलाई कोइलीलाई पाकेको काफलको महकलाई नपाकेको काफल पाक्ने घाम र किराबाट जोगाउने तीको अर्ग्यानिक झोल छ मैले मुला तिमीलाई बिर्सनु कवि बने हृदयबाट रगतको बाटो हुँदै निस्किएको तिमी प्रतिको प्रेम सुन्दर कविता बन्यो कवि माने थाहा छ एक दिन ज्यादा बाँच्न पनि अनेक बहाना चाहिने भयो मुस्कुराउँदै जब म एक्लै हिँड्छु सडकमा प्रसङ्ग बेगरे आउँछौ आँखामा र नाच्छौ रङ्गी बिरङ्गी पुतली जस्तै यस्तो बेला रक्सीको स्वाद छनै मिठो अघि साँझ मात्र भर्टी पसलमा मेरो अघि मात्र भर्टी पसलमा सोध्यो सो मेरो आँखाको रङ किन यस्तो रातो भएको साँच्चै आँखामा के हुन्छ आशुकी आपना कि मृत्यु अथवा कुनै लिम्बुनीले छेउ बुट्टा भएको रुमाल रातरातभर बसेर बुन्नु जसमा मायाका अनगिन्ती घटनाहरू छन् रातै पिछे देखिने सपना जस्तै बिहान बिउ तिमी नै आँखामा आउनु मनमा तिमीसँग त्यसै गुनासो रहिरहनु सायद माया हो योनी होद जीवन में सब सक यात्रा में निस्कूत बच्चा को मुस्कान साम्रोला पैल्वल्ट दिल खोले रही अगाड़ी हास् पैल्व आकाश में देखिए बादल सा पैल्वल्टैला ये बिगना मन पाउन ये हाँहुदी मिम्मी मैया नक् कमता रम हो वाक्कै जिन्दगी पनि कति जे परला परला माया अबको कविक्रममा हुनुहुन्छ कवि मातृका पोखरेल मैले वाचन गर्न लागेको कविताको शीर्षक अचेल नरेश साक्यानी परिसकेको छ एकान्तमा बसेर हेर्न सपनाहरूको सामूहिक आत्महत्या किशोर उमेरमै उनले पहाड़को सपना देखे पहाड चढ्न तम्सिए सगरमाथाको सपना देखे सगरमाथा चढ्न तम्सिए सपनामा चन्द्रमा देखे चन्द्रमा छुन तम्सिए महासागर देखे सपनामा त्यो पनि तर्न तम्सिए यात्राको थालनी हरियो दुबोमै टेकेर गरेका थिए उनले हिँड्दा हिँड्दै जाँदा भेटिँदै गयो मरूभूमि अब पछि फर्कने ठाउँ पनि छैन अघि बढ्ने ठाउँ पनि छैन उनलाई राम्रैसँग थाहा छ सत्ता हिँड्ने राजमार्ग र आफू हिँड्ने गोरेटो कहिले भेट नहुने विपरीत दिशामा छन् बुढो माकुरो र नरेश साके यो महानगरको एउटा छेँडीमा अचेल बस्छन् उनलाई हिजो आज माकुराको माउलाई बच्चाहरूले खाइरहेको दृश्य खुबै मनपर्न थालेको छ आत्महत्या मानिसहरूले मात्रै गर्दैनन् सपनाहरूले पनि गर्छन् अचेल नरेश साके अनौठो नमानिकन हेर्छन् प्रत्येक दिन प्रत्येक रात सपनाहरूको लामो लस्करको दृश्य गरिरहेको अचेलकलाई बानी परिसकेको छ एकान्तक्यका आँखालाई कवि मातृका पोखरेलले जे जस्तो देख्नुभयो तिमी म आज कसरी तिमीलाई मेरो सम्झना भयो तिमी त भन्थ्यौ तिमी र ममा एउटा नाप्न नसकिने पर्खाल छ तिमी त भन्थ्यौ हाम्रो जीवनको हरियालीमा पनि अनिकाल छ तिम्रो र मेरो अब मेल छैन जीवनको रोमान्स उहिले विदा भयो अब हाम्रो माया अफिस जति पनि नचल्ने भयो कुनै हाजिरी छैन गयल छैन हाम्रो सपना सपना मात्र थियो तिमीले त्यसलाई सुन्न बनी झर्को मान्यो तैपनि सपना त हामी दुवैले देखेका थियौ फरक यति हो सपनामा मैले फुलेको फुल देखे। त्यही सपनामा तिमीले नोट गर्यो तिमी सहर झै झिलिमिली बनिरह्यो म गाउँ जस्तै फाटेको बनिरहे तिमी जेठको बत्ती लिएर उडिरह्यौ म मा मानिस जति पनि हिँड्न सकिन यस्तै छ यो जीवन यस्तै छ यो जीवन बाँच्नुपर्ने आफूलाई आफूले नै धान्नु पर्ने सबै निश्चित छैन केही छान्नु पर्ने त्यसैले होला तिम्रो र मेरो भेट भएन तिमी भेद भएर मलाई भत्काइरह्यो म तिम्रो भत्काइलाई नहर भएर सहीरहे तिम्रो प्रशंसामा गीत पनि गाइरहे अनि भयले ग्रस्त भएर तिम्रो त्यो विनाश लिला हेर्दै तिमीबाट आफूलाई ध्वस्त नहुन ईश्वरसँग प्रार्थना गर्दै हरेक क्षण जोगाइरहे तिमी पनि त ईश्वर जस्तै अविनाशी थियौ फरक यति हो ईश्वर आफ्नो सृष्टिमाथि गर्व गर्छ तिमी आफूमाथि गर्छौ तिमी अविनाशी तिमी अविनाशी मेरो विनाशका लागि लाइ धन्यवाद तिमी र म यही शीर्षकको कविता सुनाउँदै हुनुहुन्थ्यो कवि सन्ध्या पहाडी अबको कविक्रममा हुनुहुन्छ कवि सशिलु मुम्बोमा उठ्छ रिस त मलाई पनि उठ्छ तर रिस उठ्यो भन्दैमा तिमीले जसरी झोस्न सक्दिन म आफ्नै घरको छानोमा आगो तर रिस उठ्यो भन्दैमा तिमीले जसरी झोस्न सक्दिन म आफ्नै घरको छानोमा आगो दुखाउन सक्दिनँ म आमाको छाती शिशुहरू पढ्ने पाठशालामा देखाउन सक्दिनँ इन्द्रजाल र छिराएर बगैँचामा बाँदरको हुल गराउन सक्दिनँ सभ्यताको सत्यनाश हो <única स्था> <गर्णाँ> <PPITS> रिस्ता ला ला मलाई पनि उड्छ हो रिस्ता मलाई पनि उड्छ रिस उठेको बेला लाग्छ फ्याँकिदेऊ रिस उठेको बेला लाग्छ फ्याँकिदेऊ उखेलेर घरिघरि मलाई नै नचिन्नु न झैँ गर्ने हलक्क हुर्केको यो लोकतन्त्रको विक्षेप रिस उठेको बेला लाग्छ फ्याँकिदेऊ उखेलेर घरिघरि मलाई नै नचनिला झैँ गर्ने यो लोक यो हलक्क बढेको यो लोकतन्त्रको वृक्ष लाग्छ मर्काइदिउँ यो गणतन्त्रको बलिष्ट घाँटी तर सक्दिनँ म यसो गर्न किनभने किनभने यो मेरो युगौँको सपना हो जो भर्खर त हुर्किरहेको छ जसलाई स्याहार मैले वर्षेनी चढाउने गरेको छु आफ्नै बलि र मेरै बलि खाएर यो वृक्ष बिस्तारै बिस्तारै हुर्कन सकिरहेको छ म चाहन्छु यो वृक्ष हुर्कियोस् यो वृक्ष मौला होस् यो वृक्ष झाँगियोस् र बनोस् विष फलोस् फुलोस् ढकमक्क भएर फलोस् लटरम्म भएर हो लोकतन्त्रको यही अद्भुत वृक्षमा बस्न सकुन् आनन्दले पन्छीहरू बास देख्न सकुन् रङ्गिन सपनाहरू हरेक रात जसको शीतल छ तिनका सन्ततिहरू खेल्न सकुन्ताको साथ लुगा मारि र गाउन सकुन् निर्षको गा। विपक्षमा कविता सुनाउँदै हुनुहुन्थ्यो कवि शशिलो अबको कविक्रममा हुनुहुन्छ फक्रेर बासना दिन्छु गहना बनिँदै सको मधसको स्नेहमा हुर्के मधसको स्नेहमा हुर्के जसले जीवन भरिदियो मधसको काखमा खेल्छु जो संजीवनी बनिदियो जहाँ म भमरो भन्दै जहाँ म भमरो भन्दै सारा रनबन डुल्दछु हिमशैलहरू घुम्दै तराई फाट पुग्दछु सुगन्धि आफ्नै माटो सुगन्धी आफ्नै माटो मुटुभित्र सजाउँदै छहरा बन पाखामा माटोकै गीत गाउँदै छहरा बन पाखामा माटोकै गीत गाउँदै कोसी र प्यारो कोसी र गन्दकी प्यारो आफ्नै धबलागिरी यही माटो बाटो उम्रेको कति प्यारो छ जिन्दगी छहरा पहरा छायाँ नदीनाला गरा गरा भकारी अन्नको ठुलो तराईको हराभरा यही माटोमा बलात्कार कसरी हेर्न सक्छु म यही माटोमा बलात्कार कसरी हेर्न सक्छु म बरु अस्तित्वको लागि बरु अस्तित्वको निम्ति लडेरै मर्न सक्छु म नभए देशको माया नभए देशको माया मेरो अस्तित्व नै छ समृद्धि देशको छैन समृद्धि देशको छैन मेरो समृद्धि हुन्छ कि मेरो अस्तित्व मेटिन्छु मेरो अस्तित्व मेटिदिन्छु मेट्न दिन्न स्वदेशको मेरो श्रृङ्गार त्यागदिन्छु शोभा भर्न मधेसको मेरो सर्वस्व त्यागिदिन्छु मेरो सर्वस्व त्यागदिन्छु बरु यो देश खाँतिर बढ्छु अगाडि योद्धा भई झन्दुस छन्दुन जतातिर बढ्छु अगाडि योद्धा भई छन्दुस् जतातिर नेपाली वीरको रातो नेपाली वीरको रातो रक्तको इतिहास यो अझै फैलिन्छ चुलिन्छ स्वर्ण अंकित हुन्छ यो कुल्चिँदै शत्रुको छाती कुल्चिँदै शत्रुको छाती बढ्ने छ अघि बेगले हर परे। हर परे। देश देश संकटमा संकटमा परे परे अभिव्यक्तिको को माध्यम उद्गार उद्गार उद्गार यो सड़कको संकीर्णतामा अब सके ले सुनून, नेता प्राध्यापक रविन्स को प्रत्येक आंदोलन अभिव्यक्ति का विभिन्न विधा साहित्यिक गतिविधि सृजना का पटा र यहां अेडियो नेपाल तरंग तरंगमा कार्यक्रम उदगार सुनी रहती को अर्क मध्यम उद्गार में यहां सृजना पठाउन सकू चा। पत्रचारि हम ठेगाना हो कार्यक्रम उदगार पोस्टबक्स नंबर छेडियो काईडी उदगार एट जीमेल यहाँहरू रेडियो नेपालको साहित्यिक तरङ्गमा कार्यक्रम उद्गार सुनिराख्नु भएको छ आजको कार्यक्रम उद्गारमा कविकै बोलीमा कवितै कविता प्रस्तुत गरिराखेका छौ अबको शीर्षक देश एउटै झन्डा एउटै हो भन्नुहुन्छ कानुन एउटै हो भन्नुहुन्छ सरकार एउटै हो भन्नुहुन्छ तर हामी किन आकाश पाताल जस्तै फरक छौँ तपाईँको शरीर हो कि लुगाबाट यी कस्तो मगमगाउँदो बास्ना आइरहेछ र तपाईँकै भाषामा मेरो शरीर भने लुगासहित पहर पहरसम्म डुङडुङ्ती गनाइरहेछ म मुगुको बासिन्दा पूर्णबहादुर विश्वकर्मा तपाईँ राजधानीमा बस्नेसँग सोधिरहेछु हजुर हामी बीचको समानता तपाईँ कहाँ देख्नुहुन्छ तपाई हवाई चहा चढेर रारा हेर्न आउनुभयो र यसको सुन्दरताको बखान गर्नमा घन्टौँ घन्टा खर्च गर्दै हुनुहुन्छ म छु यहीँ जन्मेर मर्ने उमेरको भइसके फेरि पनि फेरि पनि राराले मेरो मन भने अझै खिच्न सकेको छैन कहीँ तपाईँको पेट सधैँ भरिएको र मेरो पेट सधैँ भोकाएकोले यस्तो भएको त होइन होइन भने तपाईँलाई प्यारो लाग्ने रारा र रा यो जुनेली रात मलाई किन आङभरि काँडा उमार्ने भएर रहेको छ तपाईँ सरकारको ढुकुटी चलाउनेसँग सोधिरहेछु हजुर हामी बीचको समानता के तपाईँ केमा नाप्नुहुन्छ उसो त तपाईँ र म केही बेर उसो त तपाईँ र म सँगसँगै केही बेर एउटै बाटो पनि त हिँड्यो नि पनि यो बाटोलाई तपाईँको जुत्ता र मेरो खुट्टाले नापेको छ धुलो उड्दा त्यसको बिजाई तपाईँको चस्मा र मेरो आँखाले भोगेको छ पानी पर्दा तपाईको छाता भिज्यो मेरो भने फेरि घामले नसुकाएसम्म भएको आङको तातो पनि हराएको छ संविधानको कुनै धाराले समानताको घोषणा गर्नु अर्कै कुरा भयो होइन र त्यो भोक्य पनि हुनुपर्छ भन्ने हो भने तपाई देश दर्शनमा आउनेसँग सोधिरहेछु हजुर हामी बीचको समानता तपाईँ कहाँ भेट्दा हुनुहुन्छ देख्नुभयो नि तपाईँले राराको निलो तह देख्नुभयो नि तपाईले राराको निलो तह हो हाम्रो बह पनि त्यस्तै निलो छ सुख शान्ति त डाँडा पारिकै कुरा भयो का हामी त सास पनि राम्ररी फेर्न सक्दैनौँ औषधि मुलो केही छैन र घाँटीको बीचमा पिलो छ दस्तुर तिरेर लिनुपर्ने नागरिकताको प्रमाणपत्र बाहेक अरू के पाएका छौँ हामीले तपाईँले सर दस्तुर तिरेर लिनुपर्ने नागरिकताको प्रमाणपत्र बाहेक अरू के पाएका छौँ हामीले तपाईले सरह अनुभूतिको तहमा ओहरलेर नढाँटी भन्ने हो भने कर्णालीतिरका हामी सबैको छातीमा राजधानीले गाडेको फलामे किलो छ तपाईँ देशलाई दिमागमा ले, देश दिमाग ले नाप्न बस्नुभएका योजनाकारसँग सोधिरहेछु हजुर हा हामी बिचको यो असमानतालाई तपाईँ कहिलेसम्म समानता ठानिरहनुहुन्छ नढाँटिकन भन्नुहोस् त लेखेको शब्द सङ्घालोलाई किनेर ल्याए बजारबाट मेरो कभी तिमीले लेखेको शब्द सङ्घालोलाई किनेर ल्याए बजारबाट तिमी जस्तै प्रिय लागे तिम्रा शब्दहरू पनि मलाई म मा प्रत्येक छटपटाहटमा तिमीलाई झिकेर र्याकबाट आँखाले पढ्छु मनले सुन्छु र मस्तिष्कमा राख्छु तिमी कहिले सर्दै सर्दै ऱ्याकबाट चोटामा पुग्छौ कहिले भान्सा र आँगनमा पनि पुग्छौ म तिमीतिरै फर्किएर अक्षरहरूको सुन्दर कविता बुन्छु र भन्छु म तिमीबाटै प्रभावित हुँदैछु मेरो प्रिय कवि मेरो प्रिय कवि एउटा प्रश्न गर्नु छ तिमीलाई कवि हुनु भनेको एक्लिनु हो भन्छन् मान्छेहरू कवि हुनु भनेको एक्लिनु हो भन्छन् मान्छेहरू तिमी कवि भएर एक्लियौ वा एक्लिएपछि कवि भयौ कवि हुनु भनेको बौलाउनु हो भन्छन् मान्छेहरू तिमी बौलाएर कवि भयौ वा कवि भएपछि बौलायौ तिम्रो फोटोमा रहेको मुहार र रोइरहेका शब्दहरूलाई म कसरी बुझौ आकाशको पानी पर्खिएर बगरमा बाँचेकाहरूलाई आफ्नै मनको सारङ्गीमा थाक सपना साँचेकाहरूलाई बर्खर पखेटा पलाउँदै गरेका मान्छेका मस्तिष्कहरूलाई कसरी उड्न सिक्यौ होला तिमीले आफ्नो कवितामा भैँस फुल्ने लालु पाते समय दिराम र डलरमा साँटेकाहरूलाई मान्छेको मृत्यु खल्ती भित्र बोकेर हाट बजार र गल्लीहरूमा बाँचेकाहरूलाई कसरी उड्न सिक्यौ होला तिमीले आफ्नो कवितामा सुनेकी छु अलिकति हाँसो बोकेर आँसुको नदी तर्छौ रे तिमी हो मैले सुनेकी छु अलिकति हाँसो बोकेर आँसुको नदी तर्छौ रे तिमी कवि हुनु तिमी जस्तो जसले आगो कलेर आगै मिल्छ मलाई पनि तिमी जस्तै कवि हुनु छ हो मलाई पनि तिमी जस्तै कवि हुनु छ फोहोर मैला जति सबै आगोले धुनु त्यसैले यदि कवि हुनु भनेको एक्लिनु हो भने म आजबाट यदि कवि हुनु भनेको बौलाउनु हो भने म बौलाएँ आजबाट मेरो प्रिय कवि एउटा बौलाहा कवि थपिएको छ तिम्रो सूचीमा जसले तिम्रो विचारको बिउ छ यो बौलाह समयलाई गर्छ र यो बौलाह समयलाई गर्छ बौला कविता सुनाउँदै हुनुहुन्थ्यो कवि हरिमाया भेटोवाल अबको कविक्रममा हुनुहुन्छ कवि फुलमान बल मेरो कविताको शीर्षक छ भुइँचालो दुईटा विरोधी प्लेटले निरन्तर दबाब दिइरहेपछि धरती मुनि फुम्चितो रहेछ पृथ्वीको तातो माटो र अति नै भएपछि आउँदो रहेछ भुइँचालो दुइटा विरोधी प्लेटले निरन्तर दबाब दिइरहेपछि धरतीमुनि खुम्चिँदो रहेछ पृथ्वीको तातो माटो र अति नै भएपछि आउँदो रहेछ भुइँचालो भुइँचालो आएपछि धरतीमाथि पतिदो रहेछ राजा महाराजाको प्राचीन स्मारक भतिँदो रहेछ आत्मरतिको लागि तानासाहहरूले अग्लाएको दम्बको धरहर अनि भत्किँदा रहेछन् खुनी दरबारका भित्ताहरू पुरिदा रहेछन् शासक र रातीहरू समान चिहानमा र खडा हुँदो रहेछ सा, प्राकृतिक साम्यवाद हो भुइँचालो गएपछि हो दुईवटा विरोधी प्लेटले निरन्तर दबाब दिइरहेपछि धरती मुनि खुम्चिँदो रहेछ पृथ्वीको तातो माटो र अति नै भएपछि आउँदो रहेछ भुइँचालो म पनि पृथ्वी मुनिको तातो माटो सरह हुँ सदियौँदेखि बडीमान प्लेटहरूबाट घचिटिँदै घचिँदै धरती माथिको मानचित्रबाटै बिलाउँदैछु म मेरा भाषाका प्लेटहरू ठूला प्लेटहरू मुनि थिचिएका छन् त्यसैले म बोल्दा सुनिँदैन कुनै आवाज मेरा सङ्गीतका रङ्गहरू ठुला रङ्गहरूले छोपेका छन् त्यसैले मैले गाउँदा निस्किँदैन कुनै लय वर्षौँदेखि म यही आदिवासी माटो मुनि चुपचाप चुपचाप छेपिरहेको छु महाशय मलाई नबेल्नुहोला चारैतिरबाट अचेल मलाई भूकम्प बन्ने रहर धन्यवाद भुइँचालो शीर्षकको कविता सुनाउँदै हुनुहुन्थ्यो अबको कवि क्रममा हुनुहुन्छ बालिक अनुभूतिको दोसातमा वर्गीय किताब पढ्दै गर्दा एक दिन पधेरीमा झरिला सपनाहरू भर्दै गर्दा एक दिन सुकिलो मुस्कानले भन्यो राम्री छेउ काम पाउन सक्छौ बहादुर छेउ क्षितेजको जुन पोल्टामा भर्न सक्छौ उडाउने कसम तिमीलाई हिँड कुबेत शान्ति दौ नाकमाथि तप्किने झरी भाड़ों में थापे नई आमा फाको देखेकी थे बादल भि को स्कूल भाई बहनी देखा आशा को संगीनी आमा गा सुनेकी थे कमा थो नोट काटर हसाऊन थी आपूसंग आश्रित अनुहार हिउद में किन्न थो नानो र तर्साऊतो चोर्ने शीतलहर बाबुले पी को रक्षी ऋण र रासन को उदारोले बाटो सब छेको दिन अभाव को खुला पाना मा, को जुट में आमदानी को संभावित झूठ लेखे मेन पावर ले पठायो फ्रीभिस्ट डोकाको भारीले अक्षरको उज्यालो थिचेको बेला हालतको गुलेली सपनीको सिसामा लागेको बेला विज्ञापनको भड्किलो पर्दामा देखिएर आइएमएले भन्यो कमाई म ओसारुला उड विदेश शान्ति दौ मान्छे बेचबिकनको निर्जन आकाश मुनि तेल मालिकको अङ्गालोमा कसरी मसलिन्छ फुल म खसें वा खसाइए म खसें वा खसाइए निराशा को रेती रेटीएं वा रेटाइए फर्क बताओ मेडिकल गरी रहे कि बैनी लोमा निधाएं आठ वर्ष कोमामा निधाय आठ वर्ष रेमिट्यान्सको कथाबाट उठेर छातीमा हुर्किएको रातो फुल दिने मन्त्र च्याङ्बालाई छातीमा हुर्किएको रातो फुल दिने मन्त्र च्याङ्बालाई धन्यवाद रेमिटेन्सको कथा कवितामा सुनाउँदै हुनुहुन्थ्यो आफ्नो घर बेसी फाट हुँदै बिना खबर त्यो लम्केर हिँड्दै पर जानु छ कति दुख कुन दिशा अन्य ल भई फि गर्नु काम कति छोजी गरौ भनी। शहर पसेर सपना पुरा गराइकन चिर्दै दुख भरि कथाहरू सबै मेटाउँदै दिन्दिन एकलो ज्यान बजारी पाखुरीहरू रोप्तै खुशीको रोप्दै नै प्रशस्त सुखका साबाका सपनाहरू अलिकति पुरा गरौंला अनि आमाको दुधभार तिर्न गतिलो सेवा गरौंला भनी जो हो केही गरौं भनेर ममता राखेर थाती त्यहाँ भुल्दै दुखहरू सयौं बोकेर छाती महा निद्राबाट उठे पिता र जननी भन्दै उज्यालो भयो गर्नु पर्दछ काम झटपट गरी बाबु कता पो खेती हेर्न भनी घरमा गएर अहिले फिर्ला कि घुम्दै यतै थाहा नै नदी सुपुत्र उनको छाडेर टाढा हुने के सोच्थे मनमा ती वृद्ध भयोले सम्झेर आफै केही काम विशेष गाउँ घरमा गर्दा ढिला पो भयो आउँछ अहिले र भन्छ आमा भोको भयो पूरा दिन बित्यो तथापि नको छोरो कता गो कता दिन भरी पनि नफिरने अहिले भयो बेपता पीडा थ्यो मनमा र दुख तनमा बडदै गएको सदा छाड्यो घर परिवार दुखीत बनि अन्योलमा अल्झंदा छाड्यो घर परिवार दुखीत बनि अन्योलमा अल्झंदा धन्यवाद छोरो हराएको सूचना कवितामा भोलदै हुनुहुन्थ्यो कवि इन्द्रमणि नेपाल अबको कविक्रममा कवि गीता कार्की मैले वाचन गर्ने कविताको बोलछ मलाई मान्छेले नदीमा सुन्न भने मलाई मान्छेहरूले मान्छेमाथि कविता लेख्न हराए मैले कविता लेखे मान्छेमाथि मलाई मान्छेहरूले भिडमा एकान्त खोज्न भने मैले एकान्त खोजे भिडमा फेरि एकान्तबाट एक खोजे खोजेँ भिडतिरै म रोके असह्य भएछ सायद मेरा कामहरूमा कोट लगाए मान्छेहरूले मैले चुपचाप स्वीकारे मलाई मान्छेहरूले जुन जस्तो निष्फिक्री आकाशमा घुम्नु कहिल्यै भनेनन् जो मैले चाहेको थिएँ नदीमा सुत्नु भने नदी जस्तै हुनु कहिले भनेनन् जो म चाहन्थे मान्छेहरूले मान्छेलाई उकासेको पनि देखेँ बत्तीको सलेदो जस्तै मान्छेहरूले मान्छेलाई धोएको पनि देखेँ सनपाट जस्तै अझ देखेँ मानिस त एउटा कङ्काल जस्तो आवरण रहेछ आफु मलाई मान्छेले नदीमा सुत्ीकता सुनाउँदै हुनुहुन्थ्यो कवि गीता कार्की अबको कविक्रममा हुनुहुन्छ आर्यम डङ्गोल मैले गरेको कविताको शीर्षक उसले बोकेको छ पिठ्य गणतन्त्रको टोको र हातमा झुन्ड्याएको छ संगीताको रङ्गी चङ्गी झोला जसभित्र छ के के जाति सामर्थ्यका भिटामिन र पहिचानका गुलिया चक्लेटहरू इतिहासमा उसैलाई पढाइएको छ लखन थापाको बध विषेनगरजीको त्याग किर्तिपुरे नेवारहरूको मान मर्दन र इतिहासका नायक भनिएकाहरूका जन्म र मृत्युको तिथिमिति उसैलाई पोकाइएको छ आधुनिक कविहरूको नष्टे चेतनाको बिम्ब उसैलाई पढाइएको छ उसैलाई सुनाइएको छ थरी थरी दिव्य बाणीहरूको भाषा समालोचना र राष्ट्रियतामा राष्ट्रगानमा हिमाल पहाड तराईको प्रादेशिक अनुप्रास दसैँ तिहार ल्होसार छठ ईद क्रिसमसको कर्णप्रिय शुभकामना विज्ञापन उसलाई उसलाई अरू अरूको समर्थनमा ताली मात्र बजाउन सिकाइयो र विरोधका नाममा नारा मात्र लगाउन सिकाइयो जसले आफैलाई जुलुस बनाएर आफैले घेरिरह्यो आफै हिँड्ने बाटो उबेको छ रहर इच्छा आकाङ्क्षा सबै धितो राखेर विश्व सट्टा बजारमा हो उसैलाई पोकाइएको छ पिठोमा गणतन्त्रको डोको र हातमा झुन्ड्याउन लगाइएको छ सङ्गीता सङ्गीताको रङ्गी चङ्गी झोला जसभित्र छ विदेशीहरूले भर्खरै उपहार दिएका के के जाति सामर्थ्यका भिटामिन र जातीय पहिचानका गुलिया चक्लेटहरू जातीय पहिचानका गुलिया चक्लेटहरू धन्यवाद शीर्षक हिजो अमिथेश हिजो साँस तिम्रो अध्ययारो गल्लीमा नायक प्रमिथेशलाई भेटेको थिइ तर उसको हातमा आगो नभएर एक हातमा बन्दुक र अर्को हातमा फूल थियो एक मित्रले तिनै प्रमिथेशको हातबाट फूल खोसेर मलाई प्रेम उपहार पठायो ट बारूदको गन्ध आइरहेको थियो लाग्छ फूल कतै सूर्यास्तको देशतिर फुलेको हुनु पर्छ फेरि अर्को मित्रले कुनै भव्य नीलो फुल पठाएर प्रेमको अनुरोध गर्यो त्यस फूलमा शान्तिका रङ्गहरू बिम्बित थिए लातै सूर्यदयको देशतिर फुलेको हुनुपर्छ तर यतिखेर मलाई कुनै अरू फुल होइन मेरै मंगल सेनको फुल र तिम्रै प्यार चाहिएको छ चा। धन्यवाद कुनै अरू भूल होइन कवि मोमिला आजको उद्घारमा हामीले कविहरूकै बोलीमा कविता सुनायौं कविहरू हुनुहुन्थ्यो क्रमशः वासुदेव अधिकारी विमला तुम्खेवा मात्रिका पोखरेल सन्ध्या पहाड़ी शशी लुमुम्बु सीता शर्मा दिनेश अधिकारी हरिमाया भेटवाल फुलमान बल जयन्त पोखरेल इन्द्रमणि नेपाल गीता कार्की आर्यम डंगोल र मोमिला आज प्रस्तुत गरिएका सबै कवि बोलीप्रति कार्यक्रम उद्गारको तर्फबाट हार्दिक आभार र धन्यवाद दिँदै यो उद्घारबाट म रमेश पौडेल पनि विदा नमस्कार